रेडियो अर्पण एक सौ चार थोप् पांच मेगा हर्ज रो कार्यक्रम शुभ बिहानी नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा ध्रुवराज शुभ बिहानी कार्यक्रम हो र शुभ बिहानीमा हामी तिथिमिति त्यसै गरी तपाईँको राशिफल त्यसै गरी रेडी अर्पण एक सय चार थप्लो पाँच मेगामा दैनिक प्रसारणमा रहने कार्यक्रमको रूपरेखाका बारेमा जानकारी गराउने गर्छौँ अनि तपाईँले पठाउनुभएका शुभकामना पत्रहरूलाई पनि हामीले शुभ अभियानीमा स्थान दिँदै आइराखेका छौ आजको श्रृंखलामा पनि यिनै सामग्रीका साथमा हामी उपस्थित भइसकेका छौ प्रारम्भमा आजको तिथिमिति आज विक्रम सम्भ दुई साल साउन पच्चिस गति आइतबार तदनसार दुई हजार महिनाको दश तारिक श्रवण शुक्ल पक्ष पूर्णिमा तिथि राति बाह्र बजे उपन्त प्रतिपदा तिथि श्रवण नक्षत्र राति बाह्र नौ घनिष्ठ नक्षत्र आयुष्मान योग दिउँसो एक बत्तीस बजे प्रान्त सौभाग्ययोग भद्राकरण र आनन्ददादी योगमा गद योग चन्द्रमा मकर राशिमा दोग बेला बिहान सात दुई सम्म आज जनै पूर्णिमा पर्व पनि आजको तिथिमिति पश्चात अब भने हामी लाग्दैछौ आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ रा... बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी मेष राशि तपाईँको आजको दिनमा सामाजिक कार्यमा सहभागी हुनुपर्ने खालको समय रहेको देखिन्छ कामको क्षेत्रमा तपाईँको भूमिका मुख्य रहने खालको समय छ सोचेर अगाडि बढ्नुहोला तपाईँको आजको दिनमा नोकरीबाट राम्रै कुरा सुन्न पाइनेछ कुनै ठाउँको जिम्मेवारी तपाईँलाई सक्नेछ माया प्रतिको रमाइलो कुराकानी हुने खालको समय पनि छुन राशि तपाईँको आजको दिनमा सामाजिक नेतृत्व वहन गर्नुपर्ने देखिन्छ सभा सम्मेलन तथा सामाजिक कार्यमा सहभागी हुनुपर्ने खालको समय देखिन्छ विचार गर्नुहोला कर्कट रासि कर्कट राशि तपाईँको आजको दिनमा आजको दिन तपाईँको लागि उपयुक्त समय छ आर्थिक लाभको समय पनि रहेको छ काम गर्ने जोस जाँगर पलाएर आउने सिंह राशिले तपाईँको आजको दिनमा माया प्रेममा समय अलि बढी बित्ने देखिन्छ तपाईँले गर्नुभएको कामको सही मूल्याङ्कन हुनेछ केही गर्दा सोच विचार गरेर मात्र गर्नुहोला कन्या राशिले तपाईँको आजको दिनमा शरीरमा कुनै घाउचोट लाग्न सक्ने खालको दिन छ काम गर्दा विचार गर्नुहोला धारिलो वस्तुको प्रयोग आज़ तपाईँको लागि राशु। आजको दिनमा जग्गा जमिनको लागि उपयुक्त समय रहेको देखिन्छ बाँसको राम्रो व्यवस्था हुने खालको समय पनि छ सोचेर काम गर्नुहोला वृशिक राशि तपाईँको आजको दिनमा त्यति राम्रो रहेको छैन धेरै ठाउँमा तपाईँको गल्ती हुने खालको समय देखिन्छ केही गर्दा फेरि सोचेर मात्र गर्नु गर्नुहोला धनु राशिले तपाईँको आजको दिनमा माया प्रतिका रमाइला रमाइला कुरा हुनेछन् नशा सम्बन्धी पीडा हुन सक्छ विदेश यात्राको योग पनि छ मकर राशिले तपाईँको मकर आजको दिनमा माया प्रेममा तपाईँको समय बित्नेछ तपाईँले गर्नुभएका कामको सही मूल्याङ्कन हुनेछ समाजमा मान प्रतिष्ठा प्राप्त होला कुम्भ राशि तपाईँको आजको दिनमा विभिन्न भोज भत्तेरमा सहभागी हुनुपर्ने खालको समय देखिन्छ शरीरमा शरीर मन दुवै दुखी हुने खालको समय रहेको छ पढाइ लेखाइमा सामान्य नै रहला तपाईँको आजको दिनमा प्रगति गर्ने समय देखिन्छ सरकारी निकायबाट पुरस्कृत भइएला काम गर्ने जोस पलाएर यतो भयो आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशि फले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी मैले बाह्र रासिफल मार्फत गराए अब भने हामी लाग्दैछौ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्सको आज प्रसारणमा हुन बाँकी रहेका कार्यक्रमका रूपरेखा का सम्बन्धी जानकारी र यति बेला तपाईँ शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले शुभ बिहानी पश्चात तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ भोलि नौ, नौ बजेको समय रहनेछ नेपालवाणी समाचार लगत्तै मेरो रचना सहकर्मी दिपेन्द्रले साथ दिन आउनुहुनेछ दस बजेको समय अर्पण समाचारको लगत्तै लोकझङ्का रामुले साथ दिनुहुनेछ सा। एघार बजेको समय अर्पण खबरको रहनेछ भने समयमा जस्ट फर एन्जो बाह्र बजेको समय नेपाल बाँडी समाचार भने त्यसपछिको समयमा बलिउड फोल्डर तपाईँले सुन्न सक्नुहुनेछ दिउँसो एक बजीसम्म एक बजेको समय रहेको छ भने लगतै अर्पणको चौतारी सुन्न सक्नुहुनेछ त्यसपछि दुई बजेको समयमा अर्पण समाचार त्यस लगतै अर्पण समर्पण सुन्न सक्नुहुनेछ तीन बजेको पालो रहनेछ नेपाली समाचार लगतै टफ अफ दिप राजनको साथमा सुन्न सक्नुहुनेछ सा। अपराजेको समय रहनेछ अर्पण खबर भने लगतै कृषि चौधारी राम र दिपेन्द्रले साथ दिनुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिन लगतै जीवनको मार्ग तपाईँले सुन्न सक्नुहुनेछ बजेको समय रहनेछ नेपाली समाचार लगतै अर्पण स्थानीय समाचारको पालो रहनेछ सात बजेको समय अर्पण सुब साँझको भने साढे सात बजे साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत सुन्न सक्नुहुनेछ आठ बजेको पालो नेपालवाणी समाचार पौने नौ बजे बीबीसी नेपाली सभा तपाईले सुनिसके पश्चात लगतै साझा सवालको पालो रहनेछ दस बजेको समय नेपाल एफएमको समाचार लगतै खुलदोली डट कम तपाईँले सुन्न सक्नुहुनेछ राति एघार बजेसम्म राति एघार बजे, बजे खुलदोली डट कम सुनिसके पश्चात हाम्रो यात्रा टुङ्गिनेछ भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौँ भोलि बिहान मङ्गलधुनका साथमा चार बजे हाम्रो भेट फेरि पनि नयाँ बसाइमा रहनेछ श्रीमत भागवत प्रवचनमाला भजनहरू तपाईँले सुन्न सक्नुहुनेछ बिहान साढे पाँच बजेसम्म साढे पाँच बजेको समय प्रभात बाँडेको भने छ बजी भोलि बिहान छ बजेको पालो मार्फत त बजे बाड़ी पालो बिबिसी सभा तपाईँले सुन्न सक्नुहुनेछ साढे सात बजेको पालो स्वास्थ्य सरकारको स्वास्थ्य सरकार पश्चात बिहानीको नयाँ श्रृंखलामा फेरि भेट हुनेछ यत्रो भयो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्टमा पर्सन हुन बाँकी रहेका कार्यक्रम सम्बन्धी जानकारी आज जन्म दिनुपर्ने तपाई सम्पूर्णमा लाखौं लाख शुभकामना हामी व्यक्त गर्न चाहन्छौ त्यसैगरी आज जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व तर पनि रहेको छ जनै पूर्णिमा र ऋषि तर्पणीको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई रेडियो अर्पण एक सय तर्फबाट लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छौ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 लागि लागिस्यो हजुर